पुनः विश्व अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तिमी एक चित्त भइसुन तहाँ उपरान्त श्री महादेवले विष्णुलाई बिदा दि उहाँ गई जालन्धरसँग युद्ध गर्नुभयो महादेवको र जलन्धरको अघोर संग्राम भयो वृन्दाको पतिव्रता धर्म विष्णुले हरिसकेको हुनाले बलहीन भई महादेवसित युद्ध गर्न नसकी जालन्धर आकाशमा गई माया युद्ध गर्न लाग्यो महादेवले पनि आकाशमा गई युद्ध गरे युद्ध गर्दा जालन्धरको बलहिन हुन गएकोदेखि महादेवले अब त वृन्दाको सत्य विष्णुले डगाइसकेछन् भन्ने थाहा पाइ हातमा रहेको त्रिशूल तिन आँखाबाट आगको ज्वाला निकाली महाक्रोधित भई त्रिशूलले जाल्धरको छातीमा भेदे महादेवको त्रिशुलका वेदनाले जाल्धर मरि अन्तरपुरमा चो... अन्तरपुरका चोकको बिचमा ठुलो आवाज गरी गिर्यो त्यो जालन्धर खसेको आवाज वृन्दाले केको आवाज आयो भनी, हेर्न जादा आफ्ना स्वामी जालन्धर मरेकोदेखि अनेक तरसँग विलाप गर्न लागिन, हे स्वामी यस्तो अवस्थामा मलाई एक्लै छोडी तपाई कहाँ जानुभयो पापिस विष्णुले छल कपट गर्दा तपाईँको यो अवस्था भयो तपाईँ बिना यो प्राण कसो गरी राखुली तपाईँ जहाँ जानुभयो उहाँ म पनि जान्छु भने केस फिजाई विष्णुको मुख हेरि भन्न लागे हे पापिष्ट विष्णु तिमीले छल गरी मेरो पति व्रता धर्म नष्ट गराइदिँदा मेरा स्वामीको यस्तो अवस्था भयो अब म तिमीलाई श्राप दिन्छु सुन एक झार हुनु परोस् घाँस हुनु परोस् कल्पवृक्ष भइरहनु परोस् ढुङ्गो भइरहनु परोस् यति चार थोक तिमीलाई श्राप दिए भनी विष्णुलाई श्राप दिलन्धरसँग सती भई वृन्दाले पनि प्राण छडिन् हे अगस्त्य मुनि पतिले श्राप गरेकी हुनाले त्यो श्राप विष्णुलाई लाग्यो झार हुनु प भनेकोमा तुलसी भइरहनु पऱ्यो घाँस भइरहनु परोस् भनेको हुनाले कुश भइरहनु पर्यो कल्पवृक्ष भइरहनु परोस् भनेको हुनाले पिपलको रुख भइरहनु पऱ्यो टुङ्गो भइरहनु परोस् भनेको हुनाले शालिग्राम भइरहनु पर्यो यसै अर्थले तुलसी कुश पिपल शालिग्राम नारायण हुन् भनी सकलले पूजा गरेको हो हे अगस्त्य मुनि पतिव्रता धर्म बडो ठुलो धर्म हो तहाँ उपरान्त विष्णुले श्राप पाइ महादेव छेउ गई सब वृत्तान्त गए अब ब्रिन्दाको श्राप मोक्षे गर्न जान्छु भनी महादेव छेउ बिदा भई तुलसी कुश पिपल शालिग्राम भइरहे विष्णु गएपछि महादेव विष माथि सवार भई प्रमादि देवताहरूलाई अगी पछि लगाई नाना बाध्य बजाई अप्सराहरूले नाची गन्धर्वले गाई पुष्पवृष्टि गर्दै ठुलो उत्सव गरी कैलासमा प्रवेश गरी प्रमथगढ गर समेत भई शिवशक्ति स्वरूपले रहे सकल देवता महादेव छेउ विदा भई आफ्ना आफ्ना आश्रममा गई आफ्ना आफ्ना काम गरी परम आनन्दले रहे यति स्वर्गका कुरा कहे हे अगस्त म अब पातलका कुरा कहन्छु तिमी एकाग्र भइसुन असोस्थामा ऋषि पार्वतीका आज्ञाले सप्त पा पातल मूल यस्तो रसातलमा पुगे कस्तो पातल भने सूर्यको तेज जस्तो जज्वलमान तेज भएको नारत्नले जडाउ गरी बनाएको सुवर्णका पुरीमा असङ्ख्य सम्पत्ति भएका शेष तक्षक नाग कर्कोटो कर्कोटक नाग पद्मनाग शङ्खनाग खुलिक नाग बरुडा नागले बसिएको नागिनीहरू पनि हिरा मोती मणिमाणिक इत्यादि गहना वस्त्र अलङ्कार पहिरी ऊभन्दा उ राम्री ऊभन्दा ऊ राम्री भइरहेको यस्तो थियो हे शेषनाग पार्वतीको आज्ञाले श्री स्वस्थानी परमेश्वरीको व्रत गराई जो दुखी छन् दरिद्री छन् तिनको उद्धार गर्न आएको हुँ कोही छन् कि भने यस्तो अस्वस्थमा ऋषिले भनेको वचन सुनी शेषनागले हे अस्वस्थमा ऋषि यहाँ उस्ता दुखी छैन दुखी कोही छैनन् त्यस वनका नगिसम्म शङ्खूड नाग रत्नचूड नाग कृपा दत्त नाग धारतराष्ट्र नागको घर छ उहाँका स्त्रीहरू दुःखमा छन् उहाँ गई सुध्याउ यति शेषनागले भनेपछि अस्वस्थमा ऋषि नागिनीहरू ेउ गए शङ्कू नागकी श्री हिरावती रत्न चूड नागकी श्री रत्नावती कृपा दत्त नागकी श्री मृगावती र धारत नागकी श्री मदनावती यति इस... स्त्री पुरुष अन्यन्य प्रीतिले रहदा दुख पाइ घरमा बस्न नसकी कष्ट भई शङ सं... शङ्क चूड रत्न चू कृपा धारत राष्ट्र नागहरू परदेश गए नागिनीहरू दुखी हुँदा पनि महा सत्यवादी थिए नागहरू परदेश गएपछि नागिनीहरूले अब के गरौँ कता जाउँ पनि चारवटीले मतो गरी घर गर छडी वनमा बसी दुःख गरिरहे बाह्र वर्ष बित्यो र नागले बित्यो र पनि नागले नागिनीको खबर गर्न सकेनन् नागिनीले नागको खबर गर्न सकेनन् अचोस्तामा ऋषिले यस्ता दुःखका समुद्रमा डुबिरहेका नागिनीहरूलाई खोजी गर्दै हर्दै गए नागिनीहरूले नागिनीहरूले सुनेर को हर्छ भने गुफादेखि निस्किरहे तब अस्वस्थ ऋषिलाई देखि भन्दछन् हे अस्वस्थमा ऋषि आज हाम्रा घरमा के आउनुभयो अनि सुध्याए अस्वस्थमा ऋषिले ऋषि भन्छन् हे नागिनी हो पार्वतीका आज्ञाले श्री स्वस्तानी परमेश्वरीको व्रत गराए जो दुखी छन् जो दरिद्री छन् जसका पुरुष छैनन् तिनीहरूलाई उद्धार गर्न भनी आए यति अस्वस्थले भनेको वचन सुनी नाग तिनीहरूले मनमा आनन्द गरी हेरी षश्वर हामी दुखी पनि छौँ दरिद्री पनि छौँ सन्तति पनि छैनन् पुरुष पनि छैनन् त्यो व्रत गराऊ भने नागहरू कष्ट भई परदेशमा गएको कुरा आफूले दुःख पाएको शब कुराको सब वृत्तान्तकै कुरा आधार गरी आसनमा बसाले यति ती नागिनीहरूका कुरा सुनि अस्वस्थमा ऋषि भन्छन् हे नागिनी हो एकचित्त भई सुन सत्य युगमा हिमालय पार्व पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊ भनी श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको विधि कञ्चु सुन पौष शुक्ल पुणिलका दिनदेखि बुढाको नङ काटी स्नान गरी सूची भई एक भा... भक्त एक एकचित्त गरी मेरो फलानु काममा सिद्धि हवस् भनी महिना दिनसम्म नित्य मध्यान्न कालमा महादेवको पूजा गर्नु पुनः चन्द्रलाई बत्ती चढाउनु श्री परमेश्वरीको कथा सुन्नु र माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय अक्षता अष्ट सयसूत्र अष्टोत्तर सय पान अष्टोत्तर सय कुर्का सुपारी अष्टोत्तर सय नाना जातका फुल सगुन समेत नानापचार तयार गरी आर्सीमा ओमकार लेखी गङ्गाजलले स्नान गराउनु श्रीखण्ड रक्त चन्दन सिन्दुर फूल पहिराउनु धुप दीप नैवेद वस्त्र भेटी चढाउनु श्री स्वस्थी परमेश्वरीको पूजा गर्नु अर्घ अर्घिनु ध्यान जप गर्नु उहाँ पछि प्रसाद झिक्नु र अष्टतर सयमा आठ रोटी आठ अक्षता आठ यत्र आठ पान आठ कुट्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु पुरुष नभए छोरालाई दिनु छोरो नभए मित छोरालाई दिनु मित छोरो पनि नभए जुन कामना गरी आफूले व्रत गरेको छ त्यो सो कामना सिद्धि होस् मनी गङ्गाजीमा लगी बगाइदिनु सय रोटी आफूले फला गर्नु राति जागृत भइरहनु तब तिमीहरूको दुःखनाश होला नागहरू पनि आइपुग्नन् यसमा अन्यथा नमाने भनी अस्वस्थमा ऋषिले भनेपछि नागिनीहरू बहुत खुसी है हे अस्वस्थमा ऋषिजी हामी स्त्री जातिलाई यस्तो ज्ञान कहाँ तपाईँपछि यो व्रत गराई हामी अभागिनीहरूलाई उद्धार गरि जा। जानुहोस् भनी घर लगी श्रद्धापूर्वक भोजन गराई घरमा बसाली राखे कहाँ पछि पौष शुक्ल पूर्णिमाको दिन आयो र विधिपूर्वक व्रत आरम्भ गराए महिना दिन भयो र माघ शुक्ल पूर्णिमाका दिनदेखि तिन सम्पूर्ण सामग्री तयार गरी श्री स्वस्तानी परमेश्वरको पूजा गराए पूजा गरी अस्वस्ता म ऋषिले भने हे नागिनी हो अब अर्घि ध्यान जप स्तुति गर नागिनीहरूले अघि अञ्जली बाँधे हे ईश्वरी हामी पापिनीका पूजादेखि सन्तोष भई यो दुःखका समुद्रदेखि पार गर भनी स्तुति गर्दैमा पूर्व दिशादेखि हजार सूर्यको तेज जस, जस्तो तेज भई श्री स्वस्तानी परमेश्वरी प्रत्यक्ष भई दर्शन दिई हे भक्तजन तिम्रो भक्तिदेखि म सन्तोष भए वरदान ल्याऊ भनिन् यदि ईश्वरीले आज्ञा गरी गरेको सुनि नागिनीहरूले हे ई्वरी हाम्रो सबै दुःख नाश गर हाम्रा स्वामी नागहरू टाँडो आइपुग्न् वर मागे र ईश्वरीले तथाु भनी वरदान दिइन् प्रसाद जिङ्ग लाग्दा श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले नागहरू आइपुगे तब नागिनीहरूले मनमा अति आनन्द गरी धन्य धन्य भनी श्री स्वस्थानी परमेश्वरीको प्रसाद आठ अक्षता आठ रोटी आठ बेली पुष्प आठ यज्ञसूत्र आठ पान आठ कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिई प्रणाम गरे अस्वस्थ ऋषिलाई श्रद्धापूर्वक दक्षिणादी भोजन गराई आफ्ना आफ्ना आश्रममा गए नाग नागिनीहरू तेस दिनदेखि असंख्य सम्पत्ति पाइ परम आनन्दले रहे इति स्कुराणे झारखण्डे माघ महात्मे कुमार सम्वाधे श्री स्वस्थानी परमेश्वर व्रत कथायम् नागिनी श्री स्वस्थानीतम नाम उनध्याय